नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो शान्ति विकास वा न्यायको लागि संसार नुवाकोट एफएम एक सय छ दशमलव अझै मेरो भन्ने कुन छ सुस्ता हाम्रै हो अझै मेरो भन्ने कुन छ सुस्ता हाम्रै हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रै हो अझै मेरो भन्ने कुन्छ सुस्ता हाम्रै हो टिस्टा अनि काङ्गडा त बेचिसक्यौ हिजै टिस्टा अनि काङ्गढा त बेचिसक्यौँ हिजै भन्दै मेची काली र सुस्ता हाम्रै हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रै हो सम्झिराख्नु हामीले फेर्ने हरेक सासभित्र सम्झिराख्नु हामीले फेर्ने हरेक साहसभित्र वीरसहितको खुन्छ सुस्ता हाम्रै हो भन्दै मेची काली र हुन्छ हाम्रै हो हातमा हात मिलाएर जुट्नुपर्छ अब हामी हातमा हात, हात मिलाएर जुट्नुपर्छ अब हामी हाम्रो देश कसले छुन्छ सुस्थ हाम्रो हो वीर सहितको खुन्छ सुस्थ हाम्रै हो हामी वीर गोर्खाली शत्रु माझ झुक्ने छैनौ हामी वीर गोर्खाली शत्रु झुक्ने छैनौँ जबसम्म घाम्रा जुन्छ सुस्थ हाम्रै हो अझै मेरो भन्ने कुन्छ सुस्थ हाम्रै हो आँखा नलगाए हुन्छ सुस्थ हाम्रै हो अझै मेरो भन्ने कुन्छ सुस्थ हाम्रै हो चाहिन्छ अझै मेरो भन्ने कुन्छ सुस्ता हाम्रै हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रै हो हामीलाई हाम्रो सुस्ता चाहिन्छ हामीलाई सिङ्गो देश चाहिन्छ नमस्कार कार्यक्रम गजल थुङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन शान्ति विकास र न्यायको लागि संचार सामुदायिक रेडियो नुवाको टेफिम एक सय छ दशमलव पाठ मेगा प्रस्तुति कार्यक्रम गजलठुंगा लिएर आजको यो नूतन श्रृंखलामा पनि हामी उपस्थित भइसकेका छौं यति बेला मलाई यान्त्रिक कक्षीबाट सघाउँदै हुनुहुन्छ यान्त्रिक कक्षीका शखा शिवराम भण्डारी भने आवाजमा छु आवाजको खेतला म कार्यक्रम सञ्चालक डिएन कुमार अझै मेरो भन्ने कुन्छ सुस्ता हाम्रै हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रै हो हामीले तपाईँलाई जानकारी पनि गराएका थियौँ सुस्ता हाम्रै हो भन्ने रदीतमा ले गजल लेख्नुहोला भनेर र धेरै साथीले गजल लेख्नुभएको छ सुस्ता हाम्रै हो भन्ने यो रदीतमा र यो गजल मैले वाचन गरेको थिएँ साथी हुनुहुन्छ सा हरिहर कणेल अर्घहाँचीको साथी हाल मुलुकबाट भनेर लेख्नुभएको छ हामीलाई मेल गर्नुभएको थियो यो गजल मैले यो गजल कार्यक्रमको सुरुवातमै वाचन गरेँ हजुर सुस्ता हाम्रो नै हो सुस्ता अतिक्रमण भइरहेको छ हाम्रो छिमेकी राष्ट्रले अतिक्रमण गरिरहेको छ त्यसैले पनि हामी यो अभियान चलाएका हौ गजलबाट सुस्ता बचाऊ गजल अभियान हो यो हामी सुस्ता विशेष कार्यक्रममा रहेका छौ भौगोलिक दृष्टिकोणले भारत हाम्रो छिमेकी मुलुक हो नेपालको पूर्व पश्चिम र दक्षिणमा एक हजार किलोमिटर सिमाना भारतसँग जोडिएको छ यति मात्र नभई नेपाली र भारतीय जनता बीच सदियों देखी सांस्कृतिक सामजिक आर्थिक धार्मिक संबंध कायम रह आएको छ नेपाली जनताले इतिहासको विभिन्न कालखण्डमा गरेका निरङ्कुशता विरुद्धको आन्दोलनमा भारतीय जनता नेताबाट पनि सहयोग र समर्थन नभएको होइन यस प्रकार नेपाल र भारतको सम्बन्धलाई हेर्ने भने ऐतिहासिक रहेको छ नेपाली र भारतीय जनता बीच भाइचाराको सम्बन्ध रहेको छ यति बढी घनिष्ठ सम्बन्ध हुँदाहुँदै पनि भारतले नेपाली भूमि अतिक्रमण गर्नु नेपाली भूमिलाई डुबानमा पार्नु भारतीय सैनिक बल नेपाल सरहदमा प्रवेश गरी नेपालीहरूलाई कुटपीट गर्नु अभद्र व्यवहार गर्ने जस्ता कार्यले भारतले आफ्नो इलाममा एघार रोपनी जग्गा अतिक्रमण गर्नुका साथै नवलपरासीको सुस्ता तापलेजुमको टिम्बर पोखरी दार्चुलाको कालापानी लिम्पिया धुरा कञ्चनपुरको बनवासा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 खुर्दलोटन बाँध बाँकी जिल्लाको लक्ष्मणपुर बाद जस्ता अनेकौं तटबन्ध र बाँधका कारण प्रत्येक साल हजारौं बिगा नेपाली भूमि डुबानमा पर्दछ करोड़ौं सम्पत्तिको क्षति हुन्छ भारतले नेपालसँग यस्तो सन्धि सम्झौता गरेको छ कि सुक्खको समयमा नेपाली नदीको पानी भारतमा गई भारतीय सुक्खा भूमिलाई सिन्चित गर्दछ र वर्षयाममा भारतले आफ्नो बाँध र तटबन्धहरू बन्द गरी नेपाली भूमिलाई डुबानमा पार्दछ त्यसैले पनि आज हामी तपाईँले बुझिसक्नुभएको छ सुस्ता भन्ने के हो र सुस्ता अभियान अभियानसहित सम्पूर्ण गजल मनहरूलाई सुस्ता हाम्रै हो भन्ने रदीतमा गजल लेख्नको लागि आग्रह गरेका थियौँ र धेरै साथीले गजल लेख्नु भएको छ सा, धेरै साथीले चाहिँ हामीलाई मेल गर्नुभएको छ गजल लेखेर यो साथ ौचलाको लागि हामी निकै नै खुसी छौँ र तपाईले पनि लेख्नुभएको छ भने शून्य दस छत्तिस एक सय बिसको बाटो भएर आउन सक्नुहुनेछ र आफ्नो गजल यहाँनिर पस्किन सक्नुहुनेछ सुनाउन सक्नुहुनेछ त्यसै गरी स्काइपमा पनि आउन सक्नुहुनेछ प्रवासमा हुनुहुन्छ टाढा हुनुहुन्छ भने डिएनके यो स्काइप आइडीमा तपाईँले कल गर्न सक्नुहुनेछ यति बेला सुरुवातमा हामी स्काइपतिर लाग्दैछौँ स्काइपमा साथी हुनुहुन्छ उहाँलाई हामी स्वागत नमस्ते नमस्ते हजर को बोलते बागलुङमा पर्छ जस्तो बागलुङबाट रोजगारीको सिलसिलामा तपाईँ कोरियासम्म पुग्नु भएको छ अनि जानुभएको हजुर हो सर तपाईँले अनलाइनबाट यो कार्यक्रमको जानकारी पाएर हामीलाई टेलिफोन गर्नुभएको छ र आज हामी सुस्ता विशेष कार्यक्रममा छौँ सुस्ता हाम्रै यदिका गजलहरू वाचन भइरहेका छन् र तपाईँले पनि सुस्ता हाम्रो य भन्ने रदीपमा गजल लेख्नु भएको छ हुन्छ तपाईँको गजल यहाँनिर राख्न सक्नुहुनेछ सरकार सुस्ता हाम्रो कति बस्छौँ अझै लाचार सुस्ता हाम्रै हो धेरै भयो दमन अनि सोस रको चल्थे होला यो मान्दैन सुस्ता हाम्रै हो कति बस्छौँ अझै लाचार सुस्ता हाम्रै हो ननी गाउ युवा उठ जाँग नजर लगाऊ जोगाऊ सुस्ता उठाउँ बार सुस्ता हाम्रै हो कति बस्छौँ अझै लाचार सुस्ता हाम्रै हो कहिले कहाँमा आउँछ कहिले बहादुरी पगडियो त्यो बचाउ सानो हो तयार सुस्ता हाम्रै हो कति बस्छौ अझै लाचार सुस्थ हाम्रै हो लुटिँदैछ सुस्थ अनि नेपालको साथ बुद्धलाई तताउ रगत उदाउँदा सुस्थ हाम्रै हो कहिले बोल्छ के सरकार सुस्थ हाम्रै हो कति बस्छौ अझै लाचार सुस्थ हाम्रै हो हजुर निकै सुन्दर गजल वाचन गर्नुभयो कहिले बोल्छ यो सरकार सुस्ता हाम्रै हो कति बस्छौ अझै लाचार सुस्ता हाम्रै हो कहिले बोल्छ यो सरकार निकै सुन्दर गजल वाचन गर्नुभयो यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद अहिले हामी छुट्टिन्छौँ नमस्ते टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो जीवन गौतम बागलुङको साथी हाल कोरियामा छु भनेर जानकारी गराउँदै हुनुहुन्थ्यो कोहीले बोल्छ यो सरकार सुस्ता हाम्रै हो कति वर्षौ अझिल आचार सुस्ता हाम्रै हो भनेर आफ्नो गजल वाचन गरेर गइसक्नु भएको छ र बेला अर्को साथी आउनु भएको छ टेलिफोन सम्पर्कमा उहाँलाई पनि हामी स्वागत गरौं नमस्ते को बोल्दै गणेशथानोही बोल्दै हुनुहुन्छ हुन्छ सुसता हाम्रै हो भन्ने र आफ्नो गजललाई शुरुवात गर्नुहोला मन बच्चे सहकार मन बच्चे सहकारी जम एक कथा सुस्ता हम राष्ट्रीयता हस्तक्षेप होता हस्तक्षेप होली हम होदेश को कथा भूस्ता हम शांति पाने आत्मा ने शांति पाने आत्मा ने एकादश को कहींस्था हमने अरे यहां कमी धाम तो छोला अरे यहां शेद न भैले सुस्ता हम्रे एक देश को कथा भूस्ता हम्र कहीं सुस्ता हम्र एका हस् नमस्कार शुभरात्री साथी गणेश हामीलाई फोन गर्नु भएको थियो एमबीबीएस विद्रोही उहाँले पनि सुस्ता हाम्रै हो भनेर गजल वाचन गरेर गइसक्नु भएको छ ती बुढी आमा रुद भन्नुहुन्छ सुस्ता हाम्रै हो ती बुढी आमा रुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो नक्सामा हात हुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो ती बुढी आमा रुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो पुर्खाको सम्पत्ति हो त्यो जोगाउनुपर्छ छोरा पुर्खाको सम्पत्ति हो त्यो जोगाउनुपर्छ छोरा बिरही मन हुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो नक्सामा हात हुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो देश रहेपु हामी रहन्छौँ बुझ्नुपर्छ अब देश रहेपो हामी रहन्छौँ बुझ्नुपर्छ अब परेली पुछी धुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो विराही मन हुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो नाला पानी काला पानी दुःखले आर्य मुलुक नाला पानी काला पानी दुःखले आर्य मुलुक मनको बह फुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो परेली पुछी धुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो भागेर जिउँदो होइन बरु लडेर सहित भागेर जिउँदो होइन बरु लडेर सहित चोक उभौँ उँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो मनको बह फुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो ती बुढी आमा रुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो नक्सामा हात छुँदै भन्नुहुन्छ सुस्ता हाम्रै हो सुस्ता हाम्रै हो भन्ने रदीपमा गजल लेख्नु भएको हो देवराज वन्दना विवश अश्रुमाली गोर्खाको साथी हाल मरूभूमिबाट भनेर लेख्नु भएको छ यो गजलको लागि धेरै धेरै धन्यवाद यति बेला टेलिफोन सम्पर्कमा आउनुभएको छ भन्नुभएको छ ठिकै छ हामी टेलिफोन सम्पर्कमा आएको साथीलाई लिन्छौँ त्यसपछि हामी स्काइपतिर लाग्छौँ स्वागत गरौँ नमस्ते हजुर नमस्ते हजुर बद्री वृन्द गजुरेलजी बोल्दै हुनुहुन्छ हजुर हजुर जे होस् सुस्त हाम्रो यो भन्ने रदीममा गजल लेख्नु भएको छ है हजुर हजुर जियोस् हामीले हिजोदेखि नै जानकारी गराएका छौँ र अनलाइनमा त हामीले पहिले नै जानकारी गराएका हौ जी होस् तपाईँको गजल यहाँनिर राख्न सक्नुहुन्छ हजुरका लागि बलिदान दिने वीर पुर्खाहरूलाई सम्झाउँदै अनि देशभक्त राष्ट्रवादी तमा मनहरूमा यो रचना समर्पण गर्दै म गजल वाचन गर्न सुरु गर्छु सुस्ता हो, हो। खुर्द लोटन काला पानी सुस्ता हम होटोला घाव लग् दुख् हमटो ने स्वाभिमानी सुस्ता हम हो खुर्द लोटन काला पानी सुस्ता हो देश निम्ति प्राण विनी हमरा हम रगत को छ लगानी सुस्त हाम्रे खुर्द लोटन काला पानी सुस्त हम्रे विस्तारवादी गिद्य दृष्टि पड़े तर स्वाधीनता को निशानी सुस्त हमरे हो लोटन काला पानी सुस्त हाम्रे आफैमा छ बलिदानी सुस्ता हाम्रै हो खुर्जलोटन लोटन काला पानी सुस्ता हाम्रै हो वीरताको छ कहानी सुस्ता हाम्रै हो हजुर धन्यवाद वीरताको छ कहानी सुस्ता हाम्रै हो निकै सुन्दर गजल लेख्नुभयो हजुर खुसी लाग्यो अनि यो सुस्त हाम्रो यो भन्ने अभियान गजलबाट हामी चलाइरहेका छौँ तपाईँलाई कस्तो लाग्दैछ राष्ट्रिय कार्यक्रम लाग्छ हुन्छ तपाईँले गजल वाचन गर्नुभयो यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद अहिले चाहिँ हामी छुट्टिन्छौँ शुभरात्री बद्री वृन्द गजुरेल हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा नुवाकोटको साथी जो उहाँले पनि सुस्ता हाम्रै हो भनेर गइसक्नु भएको छ अब अर्को साथी आउँदै हुनुहुन्छ प्रवासबाट सुस्ता हाम्रै हो को लागि पक्कै पनि भन्नुहुन्छ मेरियामा सुस्ता हाम्रै हो झन्डा गाडौँ सिमानामा सुस्ता हाम्रै हो पक्कै पनि सुस्ता हाम्रै हो भनेर हामी गजल वाचन गरिरहेका छौँ यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई हामी स्वागत गरौँ नमस्ते हजुर दादा दर्शक नमस्ते को बोल्दै हुनुहुन्छ म पारस खनाल बोल्दैछु हजुरको सानो भाई भन्नुपर्छ दादा पारस खनाल बोल्दै हुनुहुन्छ जे होस् हामीलाई बाट फोन गर्दै हुनुहुन्छ हो एकदमै दादा हजुर हजुर जियोस् आज हामी कार्यक्रम गजल थुङ्गामा सुस्ता हाम्रै हो भन्ने रदीमका गजलहरू वाचन गरिरहेका छौँ त्यसो त आज सुस्ता विशेष भइरहेको छ कार्यक्रम धेरै साथीले गजल वाचन गरिरहनु भएको छ र तपाईँले पनि सुस्ता हाम्रै हो भन्ने रदीपमा गजल लेख्नु भएको छ होला यहाँनिर राख्न सक्नुहुन्छ हजुर दादा कार्यक्रम सञ्चालक डिएनके दादालाई यो आन्तरिक हृदयदेखि धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु भने प्राविधिकमा बस्ने दादालाई पनि यो आन्तरिक हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै एफएम युनिट सम्पूर्ण सम्पूर्ण एफएम युनिट नुवाकोट एफएम युनिटलाई नि आन्तरिक हृदयदेखि आभार प्रकट गर्न चाहन्छु र साथमा स्वदेशमा बसेर जति पनि सुनेर बस्नु भएको छ नेपाली आमा दाजुभाइ दिदीबहिनी अर्थात् विदेशमा बसेर सुन्नुभएको छ सम्पूर्ण नेपाली मनहरू अर्थात गजल मनहरूमा सम्पूर्ण मेरो आन्तरिक हृदयदेखि मेरो साथीको अभिवादन टक्राउँदै आजको यो जुन सुस्ता भन्ने एउटा रद्पमा आदरणीय साहित्यकार अर्थात् सञ्चालक डेन के दादाको जुन एउटा रदीप सुस्ता भनीमा मैले पनि एउटा सानो को गजल कोर्ने प्रयास गरेको छु र त्यही प्रयासलाई तपाईँहरू माझमा लिएर आएको छु स्वीकार दिनुहोस् यो मेरो सुस्ता रजप गजललाई <coughs> चन्द्र सूर्य बकी भन्छु म सुस्ता हाम्रै हो चन्द्र सूर्य बकी भन्छु म सुस्ता हाम्रै हो आफ्नो छाती ठोकी भन्छु म सुस्ता हाम्रै हो चन्द्र सूर्य बकी भन्छु म सुस्ता हाम्रै हो गौतम बुद्ध जन्मेका हाम्रो देश नेपाल औमा गौतम बुद्ध जन्मिएका हाम्रो देश नेपालमा चौतर्फी नाका रोकी भन्छु म सुस्ता हाम्रै हो आफ्नो छाती ठोकी भन्छु म सुस्ता हाम्रै हो धर्म संस्कृत हाम्रै छन् अटल धर्म संस्कृत हाम्रै छन् अटल सुन्दर गीता घौँ कि भन्छु म सुस्ता हाम्रै हो चौतर्फी नाकारोकी भन्छु म सुस्ता हाम्रै हो प्रायले नजर लाउँछ भने सुस्ता माथि प्रायले नजर लाउँछ भने सुस्ता माथि बच्चा नैले टोकी भन्छु म सुस्ता हाम्रै हो सुन्दर गीत त भन्छु म सुस्ता हाम्रै हो आई लाग्ने माथि जाई पनि लाग्छ पारस आई लाग्ने माथि जाई पनि लाग्छ पारस उसै माथि खोकी भन्छु म सुस्ता हाम्रो हो बच्चा नैले टोकी भन्छु म सुस्ता हाम्रो हो चन्द्र सूर्य बोकी भन्छु म सुस्ता हाम्रै हो आफ्नै छाती ठोकी भन्छु म सुस्ता हाम्रो हो हो भन्छु म आफ्नो छाती ठोकेर सुस्ता हाम्रै हो र यस सुस्थ सँगै र सुस्थ सुनेर बस्नु सम्पूर्ण नेपाली आम्ब दाजुभाइ दिदीबहिनीहरू अर्थात् सम्पूर्ण नेपाली मनहरूप्रति गजल मनहरूप्रति पुनः एकपटक आधारी रहँदै अहिले भनेर सुस्थसँगै म पनि सुस्थ सुस्थ गजल पढ्न चाहन्छु हस्त धन्यवाद शुभरात्रि शुभ सपनी टेलिफोन सम् संप, सम्पर्कमा हुनुहुन्थ्यो बाट हुनुहुन्थ्यो उहाँ चाहिँ बाट, पारस खनालजी हुनुहुन्थ्यो सुस्ता हाम्रै हो भनेर निकै जोसिलो आवाजमा म छाती ठोकेर भन्छु सुस्ता हाम्रै हो भन्न पाउदैन पराईले सुस्ता मेरो हो भनेर आफ्नो गजल वाचन गरेर गइसक्नु भएको छ अगाडि बढौँ नेपाली त्यो सुस्ता हाम्रै हो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 रात जङ्गे खम्बा सार्दैछन् पराई जाउँ रोक्न मसाल बाली त्यो सुस्ता हाम्रै हो उठौँ मेचीदेखि काली सुस्ता हाम्रै हो हाम्रो थियो हाम्रो नै छ हाम्रो रहने छ हाम्रो थियो हाम्रो नै छ हाम्रो नै रहनेछ टालिँदैन कतै टाली त्यो सुस्ता हाम्रै हो जाउँ रोक्न मसाल त्यो सुस्ता हाम्रै हो हतियार बोक्नु छैन लड्नु छैन अब हतियार बोक्नु छैन अब लड्नु छैन अब हतियार बोक्नु छैन लड्नु छैन अब जोत्न बोकौँ हालुफाले त्यो सुस्ता हाम्रै हो टालिँदैन कतै टाली त्यो सुस्ता हाम्रै हो भगवान साची राखी छाती ठोकी भन्छौँ भगवान साँची राखी छाती ठोकी भन्छौँ देश फुल हामी माली त्यो सुस्ता हाम्रै हो अगाडी बढौँ नेपाली त्यो सुस्ता हाम्रै हो दाजु र भाइ अङ्गाली त्यो सुस्ता हाम्रै हो त्यो सुस्ता हाम्रै हो भनेर गजल लेख्नु भएको हो घनश्याम मुड़ुवारी एकल यात्री आँसु कुमरी एक नुवाकोट दु हालो दुहा कतारको साथी उहाँले यो गजल मेल गर्नुभएको छ जस्तो धेरै गजल आइरहेका छन् र धेरै साथीसँग कुराकानी गर्ने भन्ने जमर्कोमा पनि छौँ हामी त्यसैले पनि हतार हतार भइरहेको छ ठिकै छ यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ उहाँलाई सा। स्वागत गरौँ नमस्ते।, नमस्ते नमस्ते को हुनुहुन्छ हजुर अलिक सकिएन कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर सर एकदमै ए ए ल ठिकै छ अलिक त केही डिस्टर्बेन्स छ त्यसैले पनि बुझ्न सकिरहेको छैनौ हाम्रो सुस्त हाम्रै हो भन्ने रदीमा चाहिँ गजल लेख्नु भएको छ है हजुर सर हुन्छ तपाईँको गजललाई यहाँनिर सुरुवात गर्नुहोला अरू कुराहरू हामी पछि गरौँ होला जस आज धेरै साथीलाई भित्राउने क्रममा छौँ त्यसैले पनि आफ्नो गजललाई यहाँनिर उठाउनुहोला कालापानी टनकपुर सुस्ता हाम्रै हो हो श्रीमान हो हजुर सुस्ता हाम्रै हो कालापानी टनकपुर सुस्ता हाम्रै हो हाम्रै पुर्खाको रगतले सिँचाइ भएको छ हाम्रै पुर्खाको रगतले सिँचाइ भएको छ किन भारत फुरफुर सुस्ता हाम्रै हो कालापानी टनकपुर सुस्ता हाम्रै हो बुद्ध हाम्रै भन्छ भारत सुस्ता हाम्रै भन्छ बुद्ध हाम्रै भन्छ भारत सुस्ता हाम्रै भन्छ बुझ्दैन कुरा कुकुर सुस्ता हाम्रै हो हो श्रीमान हो हजुर हम्री हो मन कटघड़ा में उभिन तैयार छू मठघरा में उभिन तैयार छू छू भाला सुस्ता हम हो पानी तुनकुर सुस्ता हम हो श्रीमान सुस्ता हम साडे र काम सारा एक काम रोजिरहेछु यो देश माम एउटा मानिस नेपालको नक्सा हेर त्यो सुस्ता हाम्रै हो नेपालको नक्सा हेर सुस्ता हाम्रै हो लेखौँ गजल सम्झेर सुस्ता हाम्रै हो नेपालको नक्सा हेर सुस्ता हाम्रै हो जे होस् आज हामी सुस्ता विशेष गजलथुङ्गामा छौँ सुस्ता हाम्रै हो भन्ने रदीबमा धेरै साथीले कलम चलाउनु भएको छ जुरमुराउनु भएको छ रगत तताउनु भएको छ जे होस् यो यात्रामा जुट्नु भएको छ साथ एकजना साथी मा हुनुहुन्छ उहाँलाई पनि स्वागत गरौँ नमस्ते नमस्ते हेलो हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट फोन गर्दै हुनुहुन्छ हजुर मलेसियामा हुनुहुन्छ अनि तपाईँको नेपालको घर चाहिँ कहाँ पर्छ नोबल प्रासीको साथी रोजगारीको सिलसिलामा तपाईँ मलेसियासम्म पुग्नु भएको छ र हामीले सुस्थ हाम्रै भन्ने रतिमा गजल लेख्नको लागि आग्रह गरेका थियौँ जानकारी गराएका थियौँ र तपाईँले पनि लेख्नु भएको छ हजुर अनिपरासीकै मान्छे त्यही पनि प्रभासमा त्यसैले पनि कलम चलाउनु भयो होला ठिकै छ तपाईँको गजल यहाँनिर वाचन गर्न सक्नु गर्छौ नै किन आना र कामी हो गर्छौ नै किन आना र कानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो गर्छौ नै किन खाना पानी त्यो सुस्ता हाम्रै हो दुस्मनदेखि भागेनन् कहिल्यै तिहाम बिर पुर्खा दुश्मनदेखि भागेनन् कहिल्यै तिहामखा हामीमा पनि छतेही बानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो आउँदा बग्दै त्यो नदी यता सर्दैन सिमाना आउँदा बग्दै त्यो नदी यता सर्दैन सिमाना नधाटा यसै जानीमा जानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो किन छौ चुप अझै नि तिमी लुटिदा इज्जत किन छौ चुप अझै नि तिमी लुटिदा इज्जत भन आमा भन ए त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो इतिहास हेर नक्सानै हेर बुन्नेछौ तिमीले इतिहास हेर नक्सानै हेर बुन्नेछौ तिमीले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 सुस्ता सुस्ता हाम्रो नै हो यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद अहिले हामी सुटिन्छौँ रविन्द शर्मा चापागाईजी हुनुहुन्थ्यो मलेसियाबाट हामीलाई स्काइब बाट हामीलाई सम्पर्क राख्नु भएको थियो र उहाँले आफ्नो गजल वाचन गरेर गइसक्नु भएको छ सुस्ता हाम्रै हो भनेर भन्नुभयो र उहाँको नेपालको घर चाहिँ न हो भनेर पनि जानकारी रहनु भएको थियो त्यो इतिहास साँची सुस्ता हाम्रै हो छ त्यो इतिहास साची सुस्ता हाम्रै हो जाग मेची जाग काली सुस्ता हाम्रै हो किन अतिचार गर्छस् माटो मिचेर किन किन अचार गर्छस् माटो मिचेर भुलिस खुकुरी त्यो बैरी सुस्ता हाम्रै हो जाग मेची जाग काली सुस्ता हाम्रै हो लगिस बैरी टिस्टा अनि किल्ला कागडा, लगिस बैरी टिस्टा अनि किल्ला काँगा भुल्दिन म अझै दागी सुस्ता हाम्रै हो भुलिस खुकुरी त्यो बैरी सुस्ता हाम्रै हो स्वाभिमानी नेपाली हुँ आँखा नलगा स्वाभिमानी नेपाली हुँ आँखा नलगा छुट्न सक्छ तेरो घाँटी सुस्ता हाम्रै हो भुल्दिनँ म अझै दाघी सुस्ता हाम्रै हो अरिङ्गाल माउरीको गुलो जस्तै छौँ अरिङ्गाल माउरीको गुलो जस्तै छौँ नजिस्किए जानी जानी सुस्ता हाम्रै हो भुल्दिनँ अझै दागी सुस्ता हाम्रै हो चन्द्र सूर्य एकताको प्रकाश छर्दैछ चन्द्र सूर्य एकताको प्रकाश सर्दैछ छोई पाउन्न सही माफी सुस्त हाम्रै हो छ त्यो इतिहास साँची सुस्ता हाम्रै हो जाग मेची जाग काली प्रकाशजीको मैले गजल वाचन गरेँ किन अतिचार गर्छस् माटो मिचे र भुलिस खुकुरी त्यो बहिरी सुस्त हाम्रै हो भनेर मिठो खबरदारी गर्नुभएको थियो जे होस् यो गजलको लागि धेरै धेरै धन्यवाद र बेला टेलिफोन सम्पर्कमा अर्को साथी हुनुहुन्छ उहाँलाई हामी स्वागत गरौँ नमस्ते कोक्रम सुन्दै हुनुहुन्छ आउर उब्ज सुनिँदै छु रायनै जस्तो रमाइलो लागिराछ अछि तपाईलाई के लाग्छ सुस्त हाम्रै हो अ त्यो त भनेपछि सुस्त हाम्रै हो भन्ने रदितमा गजल लेख्नु भएको छ भकारी सिलवारो भकारी फेयर गर्न लागे याले हो नि हुन्छ सुरुवात गर्नु होला लानीपुरा जहाफोलछा सुस्त हाम्रै हो लोहलोह तन्छे छ सुस्त हाम्रै हो लानीपुरा जहाफोलछा सुस्त हाम्रै हो लोहलोह तन्छे सुस्त हाम्रै हो आंतरिक आंतरिक अनी बाह्य पर्यटक लुम्बिनी में गई धूल्स सुस्ता हम्रे हो लह लह धान छुल्स सुस्त हम उच्च शिखर सगर मता को पाउ सऊ उ शिखर सगरमाता पाउ सऊद पोल्टा भरी नो बतूल्स सुस्ता हम्री हो लुम्बिनी गई झूल सुस्त हम हो मंदिर मंदिर शहर भर चिंने हाम्रो राजधानी हो पोल्टा भरि ऊ सुस्ता हाम्रै हो लुम्बिनीमा गइ डुल्छ सुस्ता हाम्रै हो लह ल धान सुस्ता हाम्रै हो लाली गुडा जहाँ फुल्छ सुस्ता हाम्रै हो यति निकै सुन्दर गजल लाली गुडा जहाँ फुल्छ सुस्ता हाम्रै हो ल धान सुस्ता हाम्रै हो सुस्ता हाम्रै हो निकै सुन्दर गजल वाचन गर्नुभयो गजलको लागि धेरै धेरै धन्यवाद अहिले हामी छुट्टिन्छौ हस् नमस्ते शुभरात्री भगवती लामा हुनुहुन्थ्यो रातमाटीबाट हामीलाई फोन गर्नुभएको थियो सुस्ता हाम्रै हो भन्ने रदीपमा गजल सुनाएर गइसक्नु भएको छ जे पालो नै हो तपाईँले हामीलाई फोन गर्न सक्नु नै छ र यहाँनिर एउटा आवाज राख्दैछु जिउँस दिउँसै आवाज रेकर्ड गराउनु भएको थियो जितु खड्का गाउँले मोरङ उर्लाबारीको साथी हाल साउदीमा छु मलाई पनि सुस्ता हाम्रै हो भन्ने हदिमा गजल लेख्न रहर लाग्यो म पनि लेख्छु भनेर लेखेर रेकर्ड गरेर हामीलाई पठाउनु भएको छ उहाँको आवाज यहाँनिर राख्दैछौँ नमस्कार म जितु खड्का गाउँलेको तर्फबाट रेडियो संसारकर्मी साथी डिएन के कन्वार सुस्ता हाम्रै हो भन्ने रदिफमा गजल कोर्न आग्रह गर्नु भएको रहेछ मैले पनि एउटा हाम्रै हो हामी बीर गोर्खाली सुस्ता हाम्रै हो, हो। उठ जाग नेपाली सुस्ता हाम्रै हो उठ जाग नेपाली सुस्ता हाम्रै हो हामी वीर गोर्खाली सुस्ता हाम्रै हो उठ जाग नेपाली सुस्ता हाम्रै हो दस गजानी बुद्ध हाम्रो हाम्रै हो दस गजानी तिम्रो होइन ए जाली सुस्ता हाम्रै हो तिम्रो होइन ए जाली सुस्ता हाम्रै हो हामी वीर गोर्खाली सुस्ता हाम्रै हो उठ जाग नेपाली सुस्ता हाम्रै हो स्वरमा स्वर मिलाइ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 देश द्रोही रहन हु देश हम खेद हो हामी वीर नेपाली सुस्ता हम्र उठ जाग नेपाली सुस्ता हम धन्यवाद ो मेरी आमा उने पले के पुरी देश गतमा जिहुस हामीले एउटा आवाज राख्यौं हड़का गाउँले जीको आवाज हामीले राखेका हौ सुस्ता हाम्रै हो भन्ने रदीपमा गजल वाचन गर्दै हुनुहुन्थ्यो निकै जोसिलो आवाजमा यो गजल हामीले यहाँनिर रा राखिसकेका छौँ हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ जे हो धेरै साथीले फोन गर्नुभयो केही सम्पर्क विषय भएको छ ठिकै छ यहाँनिर एकजना साथी पनि आउनु भएको छ भन्ने सङ्केत मिलेको छ उहाँलाई पनि स्वागत गरौँ नमस्ते को बोल्दै हुनुहुन्छ थानसिंग बाटो किन भन्नुको? उर्मिला लामा? अ हो उर्मिला जी गजल लेख्नुभाछ। बाचुलै गर्नु। हुन सुरुवात गर्नु होला यानी र वाचन गर्नु होला। नेपालको नक्सा हेर कति राम्रो आहा नेपालको नक्सा हेर कति राम्रो आहा सिक्पा हाम्रो हो सँग देश गजल नेपाल सारा भन्छ नेपालको सिक्पा हाम्रो हो सारा पानी नेपाली रिता हाम्रो देश नेपाल हाम्रो देश नेपालमा सधैँ बिरुवा नमस्ते हजुर होस् सुस्थ हाम्रै हो भनेर भन्दै हुनुहुन्थ्यो गजल त अलिक मिलेको थिएन होला जहाँसम्म तर पनि सुस्थ हाम्रै हो भन्ने प्रति उहाँको जुन अगाध माया छ प्रेम छ भक्ति छ यसलाई हामी मान्नुपर्छ हामी चलाउनु गर्छौँ जे होस् कलम चलाउनेहरूको लागि र आज हामी सुस्ता बचाऊ गजल अभियानमा लाग्यौँ र सुस्ता हाम्रै हो भन्ने रद्वीपमा गजल लेख्यौँ गजल वाचन गऱ्यौँ तपाईँले लेख्नुभयो वाचन गर्नुभयो जे होस् आजको कार्यक्रम सकिएको छ हामी कार्यक्रमबाट बिदा हुनुपर्छ र अर्को हप्ता पनि सुस्ता विशेष रहनेछ त्यसपछि हामी चाहिँ अरू विशेष राख्नेछौँ सुस्ता बचाउ अभियानसहित सम्पूर्ण सुस्तावासी भारतले गरेको अतिक्रमण विरुद्ध दिनरात सङ्घर्षरत छन् सीमा रक्षार्थ उनीहरू तयार छन् नेपाली सरकारले सुस्तावासीलाई सुस्तावासीको रोधनलाई उनीहरूको बलात्कृत चितकारलाई सुने नसुने देख नदेखे सुस्तावासी सुस्ता को अघात माया छेम छ्रद्धा छक्ति तेस त हमें माया छेम छ्रद्धा छक्ति आज हमी गजल देखिये सुस्ता हम्री लागयो? लागयो? यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नबिर्सनुहोला कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण नेपाली मनहरूप्रति निकै आभारी रहन चाहन्छु र यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट पनि सुन्न सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट यसबाट तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ वासुदेव कुमार आर आरोह उहाँप्रति पनि आभारी रहन चाहन्छु त्यसै गरी डब्लु पनि सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ प्रवीण शर्माजी वहाँ धीरे धीरे धन्यवाद र टिफोन कर गजल वाचन करपूर्ण धन्यवाद रजल मेल कर गजल वाचन करें तबला धन्यवाद जे कार्यक्रम हामीले हतार हतारमा धेरै साथीलाई भित्राउने क्रममा यसरी चलायौँ जे जस्तो भयो त्यस्तै मिठो मानेर सुनिदिनु भयो भन्ने यो मायालाई तपाईँले सहरस स्वीकार्नुभएको छ भने हामी बुझेका छौँ र यान्त्रिक कक्षीबाट मलाई सघाउने यान्त्रिक कक्षीका सखा शिवराम भण्डारीप्रति पनि आभारी रहन चाहन्छु आजलाई गुजलथुङ्गाको सुस्ता विशेष यो कार्यक्रमबाट आवाजको खेतला डिएनके विदा हुन चाहन्छु सुस्ताको अघात माया छ प्रेम छ श्रद्धा छ हाम्रो सुस्ता, सुस्ता चाहिन्छ